मा मा दुखर दिने दुख दिनेारू मोर्चा प्रधानमंत्री को जवाब आयोग दो का ने दोषी ठहरिया सुदूरपश्चिम को मानव अधिकार अवस्था मा उज्य मैत्री नीति जनस्तर समय पुर्व सकें बनाउन गरिने कच्चा र भारतमा काम गरेर फर्किँदै गर्दा वनवासा नजिकै फेरि दुई नेपाली लुटिए कार्यालय प्रमुख र कर्मचारी बीचको विवादले यातायात कार्यालय कञ्चनपुरमा समस्या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 जिला कृषि विवास कार्यालय डड़धुरा को सांचाई सहकारी सिंचाई तथा प्लास्टिक पोखरी निर्माण को निवेदन पेश करने संबंधी अत्यंत जरूरी सूचना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 रूप में रही काम करने उत्तरी रेडियो को वार्षिकोत्सव सम्मान प्रभावकारी सूचना काबर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 प्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्ष कैलालीको टीकापुरमा भएको घटनाको सम्बन्धमा छानबिन गर्न उच्च स्तरीय छानबिन समिति गठन भएकाले सोही समितिले दिने सुझावका आधारमा सरकार अगाडि बढ़ने बताएका छन् निर्दोषलाई दुःख दिने विषय स्वीकार नहुने तर आयोगले दोषी ठहरिएकालाई कार्यवाही हुने उनले बताए निर्दोषलाई दुःख दिने विषय स्वीकार्य नहुने तर आयोगले दोषी ठहरेकालाई कार्यवाही हुने उनको भनाइ छ थारू राष्ट्रिय मुक्ति मोर्चाले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहालले गृह मन्त्रालय मार्फत तराई मधेसमा भएको आन्दोलन र क्षतिको विषयमा छानबिन गरिरहेको जानकारी दिए प्रधानमन्त्रीले अनावश्यक रूपमा दुःख दिने कार्य तत्काल रोक्न समेत आफूले निर्देशन सकेको उनले बताए संविधानले गरेको व्यवस्था अनुसार नै राज्यका हरेक निकायमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वका लागि प्रमुख राजनीतिक दलसँगको सह, सहमतिका आधारमा अगाडि बढिने प्रधानमन्त्रीको भनाइरहेको भेटमा सहभागी नेकपा माओवादी केन्द्रका सांसद मानबहादुर थारूले जानकारी दिएका छन् मोर्चा सुकुम्बासी कमैया को समस्या समाधान कर सवेशी तथा सवेशी प्रतिनिधित्व लागू स्थानीय निर्नसंरचना के विषय में देखो विवाद तत्काल सामधान आग्रह थी सुदूरपश्चिमा अञ्चलवासीले कैलालीको गौरीफाण्डास्थित नेपाल भारत सीमा नाकालाई अन्तर्राष्ट्रिय स्तरको नाका बनाउन माग गरेका छन् सुदूरपश्चिमा अञ्चल क्षेत्रका उध्योगी व्यवसायी सांसद र राजनैतिक दलका नेताहरुको प्रतिनिधि आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सो माग राखेका हुन् प्रधानमन्त्री निवास बालवाटारमा आज विहान भएको भेटमा प्रतिनिधि मण्डलले नाकामा क्वारेन्टाइन जाँच रेलमार्ग सड़क संजाल सहित अंतराष्ट्रीय मंसार कार्यालय स्थापना करी सचिवालय प्रतिनिधिमंडल ने यह नाकाई सात नम्बर प्रदेशक प्रमुख नाका बनाने मांग करते महाकाली द्वोधरा चादनी में सुक्का बंदरगाह निर्माण कर प्रचण्डले सुदूरपश्चिमको विकासका लागि विशेष रूपमा पहल गर्नु गर्नुपर्छ भन्ने आफ्नो ध्यान रहेको भन्दै गौरी फण्डा नाकाको स्तर वृद्धि एवं सुक्खा बन्दरगाह निर्माणका सन्दर्भमा आफूले मित्र राष्ट्रसँग कुराकानी अघि बढ़ाउने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ राज्यका निकायको उपस्थिति न्यून हुँदा सुदूरपश्चिमको मानवधिकारको अवस्थामा सुधार आउन सकिरहेको छैन राज्यले मानवाधिकार मैत्री नीतिदाय जनस्तरमा पुर्याउन नसक्दा मानवाधिकारको अवस्थामा सुधार आउन नसकेको हो सुदूरपश्चिममा नागरिक तथा राजनीतिक अधिकारको अवस्था दयनीय रहेको राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय धनगढ़ीले जनाएको छ पछिल्लो समय विकसित भएका राजनीतिक घटनाक्रमले मानिसहरूमा असुरक्षाको अनुभूति कायमी हुनुले पनि नागरिक तथा राजनीतिक अधिकारको अवस्था दयनीय रहेको मानवाधिकार अधिकृत पवन कुमार भट्टले बताउनुभयो उहाँका अनुसार राजनीतिक कार्यक्रम गर्दा पनि त्रासको वातावरण कायमी हुनु र विभिन्न स्थानमा मानिसका शवहरू फेला पर्नुले पनि मानवाधिकारको अवस्थामा सुधार आउन नसकेको हो सुदूरपश्चिममा बालबालिकाको अवस्था पनि दयनीय रहेको राष्ट्रिय मानवाधिकार आयोगले जनाएको छ यहाँका विभिन्न होटल कल लगायतमा कामदारको रूपमा बालबालिकाहरू काम गरिरहेको र उनीहरूको अधिकारका बारेमा खासै आवाज उठ्न नसकेको आयोगको थम्म्या जिल्ला प्रहरी कार्यालय डडलदुराले आज पनि घरेलू मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ तयारी अवस्थाको घरेलू मदिरा र उक्त मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरी बिहिबार मात्रै नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले आज जिल्ला चदरमुकाम नजिकै रहेको अमरगढ़ी नगरपालिका दुई आयत बजार नजिकैबाट एकजनाको घरबाट साठी लिटर घरेलू रक्सी बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरेको हो मानबहादुर थापा मगरको घरबाट बरामद गरिएको उक्त कच्चा पदार्थ आज नै पत्रकार सम्मेलन गरी नष्ट गरिएको छ कच्चा पदार्थसँगै घरेलु रक्सी बनाउन प्रयोग गरिने भाँड़ो समेत जपत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक का हेमराज घिमिरेले जानकारी दिनुभएको छ यसैबीच प्रहरीले केही दिन प्रहरी यता ठूल क्षेत्र में लगाइक गांजा नष्ट समेत गई बारह गति देखि शुक्रवार साढ़े एघार रोपनी जमीन में लगाई गांजा नष्ट उहां जानकारी द्वेश महीना को, को बारह तेरह गती अमरगढ़ी नगर पालिक तीन टणीपाटा रोपनी सोह्र गते सोही ओडाको चिरिकट्टीमा साढे तीन रोपनी र आज अमरगढ़ी नगरपालिका दुई चिम्रीकोटमा एक रोपनी जमीनमा लगाइएको गाजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय डडेलले जनाएको छ बजारमा घाँस काट्ने क्रममा लड़ेर महिला स्वास्थ्यको ज्यान गएकी स्वयंसेविका लामा तो गाविसकी पैतिस वर्षीयिरीको भीबाट खेरिरीले जिल्ला यातायात व्यवस्थापन समिति डोटीले डोटीका ग्रामीण सड़कहरूमा चल्ने सवारी साधनका लागि नयाँ भाडा दर निर्धारण गरेको छ जिल्ला प्रशासन कार्यालय डोटीका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी केशप प्रसाद आचार्यको अध्यक्षतामा आज सिलगढ़ीमा बसेको यातायात व्यवस्थापन समितिको बैठकले नयाँ भाड़ादर निर्धारण गरेको हो जिल्लामा रहेका आठवटा ग्रामीण सड़कहरूका लागि प्रति किलोमिटर दरले नयाँ भाड़ादर कायम गरिएको प्रमुख जिल्लाधिकारी केशव प्रसाद आचार्यले जानकारी दिनुभयो कायम गरिएको नयाँ भाड़ादर अनुसार दिपाइल वाइल चौरा चौतारा सड़क खण्डमा अब यात्रुहरूले प्रति किलोमिटर आठ रूपयाँ पचास का दरले भाड़ा तिर्नुपर्नेछ यसै गरी दिपाइल मवा मेनलेक लेक दौड सड़क खंड में प्रति किलोमीटर आठ रूपया पचास पैसा भाड़ादर निर्धारण करुआखड़ी ध्रकोट सड़क खंड में प्रति किलोमीटर सात रूपया भाड़ादर कायम कर सिलगडी लडागड़ा नारीदांग सड़क खंड का लगी प्रति किलोमीटर सात रूपया भाड़ादर निर्धारण बुडर बाजीलेक सड़क खंड में जीप का लगी प्रति किलोमीटर छ रूपया मिनी बस का लगी पांच रूपैया निर्धारण कर सिलगडी झिंगराना सड़क खंड का प्रति किलोमीटर आठ रूपया पचास पैसा भाड़ादर कायम करी दीपाइल कपाल लेक सड़क खंड का लगी प्रति किलोमीटर सात रूपया भाड़ादर कायम करीपीनगर बाघेडा सड़क खण्डमा जीपका लागि प्रति किलोमिटर 6 रूपयाँ र मिनी बसका लागि पाँच रूपयाँ भाड़ादर तोकिएको छ निर्धारण गरिएको नयाँ भाड़ादर आउँदो असोज एक गतिबाट लागू हुनेछ साथै बैठकले यी सबै ग्रामीण सड़कहरूमा चल्ने गाडीको गति प्रति घण्टा पन्द किटर हन् पर्ने प्रत्येक यात्रु टिकट उपलब्ध करा पर्ने सात बैठक बिग्री ती सड़क खंड मरमत्तना काबंधित निम्मा दिने निर्णय नेपाल विद्युत प्राधिकरण महेन्द्रनगरले विद्युत महसुल नबुझाउने ग्राहकहरूको लाइन काट्न शुरू गरेको छ लामो समयदेखि विद्युत महसुल नबुझाउने एक सय विद्युत लाइन काटिएको विद्युत प्राधिकरण महेन्द्रनगरका लेखापाल भोजराज जोशीले जानकारी दिनुभयो अझै पनि महसुल बुझाउन अटेर गर्नेहरूको विद्युत काट्ने क्रम जारी रहेको बताउनु छ भदौ दोस्रो सातासम्म एक सय अडतिस ग्राहकका लाइन काटिएको छ बासठी हजार एक सय चौबीस क्षेत्र जड़ान करद्युत को कुल बक्यौता रकम 10 करोड़ अंठाउन लाख छहत्तर हजार तीन सय बावन्न रूपया उठन बाकी प्राधिकरण शाखा कार्यालय महेन्द्र नगर जना जिल्ला स्वास्थ्य कार्यालय बैतडीले तीनवटा उत्कृष्ट स्वास्थ्य संस्थाहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ गत आर्थिक वर्षमा स्वास्थ्य संस्थाहरूले सम्पादन गरिएका कामको आधारमा स्वास्थ्य संस्थाहरूलाई पुरस्कृत गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले जानकारी दिनुभयो स्वास्थ्य सुशांक स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा जिल्लाबाट सञ्चालित कार्यक्रम जनस्वास्थ्यका गतिविधि लगायतका आधारमा उत्कृष्ट स्वास्थ्य संस्थाहरूको छनौट सम्मानित तथा पुरस्कृत गरिएको संस्थाहरूले गरेको कामको आधारमा उनीहरूको स्तर समेत निर्धारण गरेको छ नब्बे भन्दा बढी अङ्क ल्याउनेलाई सत्रदेखि अस्ी अङ्क ल्याउने संस्थालाई मध्यम इ... पचासदेखि सत्र अंक ल्याउने संस्थालाई न्यून र 50, 50 भन्दा कम अङ्क ल्याउने अति न्यूनको स्तरमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका खोप अधिकृत वीरेन्द्र भट्टले जानकारी दिनुभएको छ गत आर्थिक वर्षमा संस्था ले गरेको कार्य सम्पादनका आधारमा उदयदेव स्वास्थ्य चौकी प्रथम तल्लादेही स्वास्थ्य चौकी दृतीय र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली तृतीय भएका छन् उत्कृष्ट स्वास्थ्य संस्थाहरूलाई सम्मान पत्र सहित दोसल्ला उडाएर सम्मान गरिएको छ भने पुरस्कार वापत पेन ड्राइभ र घड़ी प्रदान गरिएको छ जिल्ला स्वास्थ्य कार्यालय वैतडीले आर्थिक वर्ष दुई हजार उनासत्तरी सतरीदेखि उत्कृष्ट स्वास्थ्य संस्थाहरूलाई पुरस्कृत गर्दै आएको छ यस्तै जिल्ला स्वास्थ्य कार्यालयले गरेको स्तर निर्धारणको आधारमा छ वटा स्वास्थ्य संस्थाहरू अति उत्तम घोषणा भएका छन् भने उन्नाइसवटा स्वास्थ्य संस्थाहरू उत्तम घोषणा भएका छन् यस्तै बत्तीसवटा स्वास्थ्य संस्थाहरू मध्यम र एघार स्वास्थ्य संस्थाहरू निम्न स्तरमा रहेको घोषणा गरिएको छ भारतमा काम गरेर फरकती गर्दा वनवासा फेरि दुई नेपाली लुटिए कार्यालय प्रमुख र कर्मचारीबीचको विवादले यातायात कार्यालय कञ्चरपुरमा समस्या बझाङमा बहुमूल्य जडीबुडी याडसा उत्पादनमा कमी पानी नपरेपछि धानवालीमा रोगको संक्रमण देखिएपछि किसान चिन्तामा लगायतका उठा विषय नंबर शून्य छियानबे चार बीस चार सोलह मोटो जानकारी लिख फोन तमाम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 सहयोगी रिपोर्टर को रूप रही काम करने उत्कृष्ट के रेडियो को वार्षिक उत्सव में सम्मान गरेने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 प्रसारण करस कार्यालय डड़धुरा तपाई अहिले बयानब्बे दशमलव दुई मे घार्जमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो युनिटी डट कम डट एनटी खबर सुन्दै हुनु भर्खरै हामीले प्रस्तुत गरेका थियौं टीकापुर घटनामा निर्दोषलाई दुःख दिने विषय स्वीकार नहुने थारू मोर्चालाई प्रधानमन्त्रीको जवाब आयोगले दोषी ठहर्याएकालाई कार्यवाही गरिने भनाई गौरी नाकालाई अन्तर्राष्ट्रिय स्तरको नाका बनाउन माग धोधरा चाँदनीमा सुक्खा बन्दरगाह बनाउन सुझाव सुदूरपश्चिमको मानव अधिकारको अवस्था उस्तै डडेन्द्रामा आज पनि घरेलू मदिरा बनाउन प्रयोग गरिनेछ कच्चा पदार्थ बरामद ठूलो क्षेत्रमा लगाइएको गाँजा समेत नष्ट गरियो भारतबाट काम गरेर घर फर्किँदै गरेका दुईजना नेपाली सीमावर्ती भारतीय बजार वनवासा नजिकै लुटिएका छन् उनीहरूलाई नशालु पदार्थ खुवाएर लुटिएको हो लुटिनेहरूमा बझाङका रौलभ सार्की र कैलाली चिसापानीका सन्तोष सिजापति रहेका छन् वनवासाबाट महेन्द्रगर आउँदै गरेका बेला उनीहरूलाई आप बगैचा नजिकै नशालु पदार्थ खुवाएर सात हजार भारतीय रूपैयाँ र दुई हजार मोबाइल लुटिएको पीड़ितले बताएका छन् नशालु पदार्थ खुवाएका उनीहरूको उपचारका क्रममा होस खुलेको महाकाली अञ्चल अस्पतालले जनाएको छ लुटिएका रावल सार्कीले आफू अस्पतालमा पुगेर उपचार भएपछि मात्रै होश आएको बताउनु भएको छ कार्यक्रमका कर्मचारीहरूले अलपत्र भेटिएका उनीहरूलाई महाकाली अञ्चल अस्पतालमा पुर्याएका थिए उनीहरूको उपचारपछि सुरक्षित आप्रवासन परियोजनाले टिकट उपलब्ध गराएर घर गर पठाएको छ महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय कञ्चनपुर कार्यालय प्रमुख र कर्मचारीबीचको विभागले दैनिक काम कार्यवाहीमा प्रभावित हुन थालेको छ लेनदेनमा कुरा नमिलेपछि कर्मचारी र कार्यालय प्रमुख बीच कार्यालय प्रमुख खेम प्रसाद चौधरी र कार्यालयका कर्मचारी बीच घम्सा घी भएपछि घुस लिने गरेको कुरा भण्डाफोर भएको हो मधौ स्वर्गते कार्यालय व्यवस्थापन लगायतका विषयमा कर्मचारीहरूले गरेका निर्णयको माइनयलाई प्रमुखले चातेपछि कर्मचारीसँगै हात हलहाल भएको छ विवाद चर्किन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी समेत पुगेको थियो कर्मचारीको विवाद देखेर सेवाग्राही समेत टल्ल परेका थिए उनीहरूको काम समेत प्रभावित भएको छ कार्यालय प्रमुख चौधरीले आफूलाई जानकारी नदिएर सुटुक्कै घुस खाएको भन्ने आशंका गर्ने र फाँटका कर्मचारीले पनि घुसमा खोजेपछि कर्मचारी र हाकिमबीच दैनिक विवाद हुने गरेको कर्मचारीले बताएका छन् कर्मचारी र हाकिमबीच घुसकै विषयलाई लिएर आरोप प्रत्यारोप रहेको छ कार्यालय प्रमुख चौधरीले कर्मचारीले आफूलाई असहयोग गरेको र आफ्नो निर्देश नमानेको आरोप लगाउनु भएको छ उता कर्मचारीले भने हाकिमले आफूहरूलाई अनावश्यक दुःख दिने कर्मचारीको मर्म नबुझ्न र जथाभावी गाली गर्ने गरेको आरोप लगाएका छन् आफूमाथि हातपात गर्न खोजेको विषयबारे विभाग प्रमुख जिल्ला अधिकारी प्रहरी र कर्मचारी युनियनलाई जानकारी गराइसकेको प्रमुख चौधरी भएको छ तोके पनि सूचना अधिकारी महादेव भट्टले कामै नगरेको र काम गर्ने कर्मचारीहरूलाई पनि हाकिमलाई सघाएको भन्दै धम्क्याउने प्रमुख चौधरीले आरोप लगाउनु भएको छ यस्तै कार्य प्रमुखसँग आक्रोशित भएका कर्मचारीहरूले रूट पर्मिट देखि राजस्व हिनामिनाका बारेमा कर्मचारीहरूले खुलेरै कार्यालय प्रमुखकै सामो आरोप लगाएका छन् कार्यालय प्रमुखले आफूलाई सूचना अधिकारी तोके पनि कुनै पनि जिम्मेवारी नदिएको र दिएको सूचना पनि लुकाएर दिने गरेको सूचना अधिकारी नायब सुब्बा महादेव भट्टले बताउनु भएको छ उहाँले कार्यालय प्रमुखले सत्र लाख राजस्व हिनामिना गरेको खुलासा गर्दै भट्टले रूट पर्मिटमा सेवाग्राहीबाट लाखौं रकम असोएको समेत आरोप लगाउनु भएको छ विगतका दिनमा हाकिम र कर्मचारी बीच मिलबत्तमा घुस लिने गरे पनि पछिल्ला दिनहरूमा बजाङमा बहुमूल्य जटीबुटी यर्सा गुम्बामा उत्पादनमा कमी आएको छ उत्पादन घट्न थालेपछि यार्सा टिपेरै आफ्नो जीवनशैली बदल्नेहरू पुरानै अवस्थामा फर्किन थालेका छन् झण्डै दश वर्षदेखि यार्सा संकलन शुरू गरेकोमा यो वर्ष सबैभन्दा कम दुई सय सडतिस किलो मात्र उत्पादन भएको जिल्ला वन कार्यालय बझाङले जनाएको छ यसअघि दुई सालमा तीन केजी संकलन भएको यार्सा पोहोर र तीन किलोमा झरेको थियो जथाभावी संकलन गर्नु जंगलमा आगो लगाउनु प्रदूषण बढ़न् लगायतका कारणले यार्साको उत्पादन घटेको हुन सक्ने जिल्ला वन कार्यालयका सहायक का वन अधि कर्णबहादुर खाँटीले बताउनु भएको छ कैराली लगायत पश्चिम तराईमा लामो समयदेखि पानी नपरेपछि धनमारीमा रोगको संक्रमण बढ्दै गएको छ पसाउने थालेको धानका बाला सुक्न थालेपछि कृषकहरू चिन्तामा परेका छन् खेतमा खडेरी लागेर धानलाहरू सुक्दै जाँदा गत वर्षकै समस्या पुनः सक्ने हुँदा किसानहरू चिन्तित भएका हुन् सुक्खा बलौटी भएको जमीनमा धानबारी सुक्दै गएको र इन्धन अभावका कारण पानी लगाउन सम्भव नभएको भन्दै कैलालीका कृषक केशवराज भट्टले चिन्ता व्यक्त गरेका छन् यस्तै सावन महिनाको अन्तिम साता परेको वर्षापछि आजसम्म पानी नपरेको हुनाले धानबारीमा रोग संक्रमण समस्या बढ्दै गएको सरकारवाला निकायले जनाएका छन् गत वर्षको तुलनामा यस वर्ष समयमै मनसुन शुरू हुँदा सुदूरपश्चिमको कैलाली लगायत अन्य जिल्लामा पनि धान रोपाई विगत भन्दा चाँडो भएको थियो किसानहरू र सरोकारवाला निकायले पनि धानमाली सप्रेने अपेक्षा राखेका थिए तर भदौको खडेरीले चिन्ता बढ़ाएको छ कञ्चनपुरको भीमदत्त नगरपालिका दश तिलकेनीमा सरस्वती निकेतन प्राविको तीन कोठे विद्यालय भवन हस्तान्तरण गरिएको छ विल्ड अन नेपाल नामक संस्थाद्वारा निर्मित भवन एक कार्यक्रमका बीच आज बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको हो विल्ड अन नेपालको रू लाख आर्थिक सहयोग र स्थानीय अभिभावकहरूको रू लाख बराबरको सहयोगमा विद्यालय भवन बनेको विल्ड अन नेपाल का निर्देशक निर्मला चौधरीले जानकारी दिनुभएको छ कार्यक्रममा बोल्दै मन्त्री लेखकले विद्यालयको भौतिक संरचना निर्माणदेखि अन्य विकासमा आफूले पनि सक्दो सहयोग गर्ने बताउनु छ विल्ड अनले हालसम्म कञ्चनपुरका भौतिक संरचना अभाव रहेका करिब दुई दर्जन भन्दा बढ़ी विध्यालयहरूलाई भवन निर्माण गरिसकेको निर्देशक चौधरीले बताउनुभयो आर्थिक अवस्था कमजोर र विद्यालयलाई पठन गर्न भवन अभाव भएका विद्यालय छनौट गरेर हामी सहयोग गरिरहेको होटल व्यवसाय महासंघको प्रदेश नम्बर सातको इन्चार्जमा होटल व्यवसाय संघ दोटिका कमला बोहरा निर्वाचित हुनुभएको छ बोहरा महिलाबाट केन्द्रीय सदस्य तथा प्रदेश नम्बर सातको इन्चार्ज बनु भएको हो हिजो पोखरामा सम्पन्न अधिवेशनबाट होटल व्यवसायी संघ डोटीका सदस्य पालजङ शेर्पा केन्द्रीय सदस्यमा निर्वाचित भएको होटल व्यवसायी संघ डोटीका सचिव तेज बहादुर डुम्रेलले जानकारी दिनुभएको छ ग्रामीण महिला वििकस तथा एकता केन्द्र रुडु, रुडुक डोटी को बाहौ वार्षिक साधारण सभा नया नेतृत्व चयन करते सम्पन्न संस्था को अध्यक्ष जीत बहादुर खंडका रहने गरी नौ सदस्यीय कार्यसमित गठन कर अब सड़क तथा सवारीपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा सड़क तथा सवारी संघ सम्बन्धित एउटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अतरियाले जनाएको छ आज दिउँसो एक बजेतिर कैलालीको अतरिया नगरपालिका साथ खुटिया पुल नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकलले पश्चिमतर्फ आइरहेको साइकल, साइकल यात्रीलाई खुटियाकै वर्ष पन्ध्रका किरण विकलाई ठक्कर दिँदा सामान्य घाइते भएका छन् टाउकोमा चोट लागेका किरणको पद्मा अस्पतालमा उपचार भइरहेको छ ठक्कर दिने मोटरसाइकलको नम्बर खुल्न सकेको छैन फरार रहेको मोटरसाइकलको खोज तलाश भइरहेको ट्राफिक कार्यालय प्रहरीले जनाएको छ राती आज राती उता पूर्वी र यता पश्चिमी क्षेत्रमा विशेषतः मौसम बदली हुनेछ भने बाँकी भागमा साधारण बदली हुनेछ यसका साथै देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहे पनि उता पूर्वी र यता पश्चिमी क्षेत्रका एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मा जनाएको छ यो सँगै साँझ छ बजेको युनिटी खबर अन्तमा सकिने विषय स्वीकार थारू मोर्चालाई प्रधानमन्त्रीको जवाब आयोगले दोषी का गौरी फान्टाकालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन माग दोधरा चादनीमा सुक्ख बन्दरगाह बनाउन सुझाव सुदूरपश्चिम को मानवाधिकार अवस्था उस्त राज्य मैत्री नीति जनस्तरसम पुर्याउन सके ड्रा में आज अपनी घरेलू मदिरा बनाउन प्रयोग कच्चा पदार्थ बराबद ठूल क्षेत्रफल में लगाई गांजा समेत नष्ट भारत में काम करें फर्क वनवासा नजिके फेरी दुई नेपाली लुटीए कार्यालय प्रमुख कर्मचारी बीच को ले, विवाद लेनपुर में समस्या समाचार श्रमण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी वीरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी डट डट एनबीबाट पढ्न र चाहिएको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे बजे साझा खबर सुन्न सक्नुहुनेछ